न त बन्थ्यो राहदानी न त ऋण लिनै पर्थ्यो सुखै सुख शुकह भएको भए किन विदेशी न त बन्थ्यो राहदानी न त ऋणै लिन पर्थ्यो सुखै सुख शुकह भएको भए किन विदेशी नपर्थ्यो ईश्वर तैंले सबैलाई बराबरी नदिए पनि ईश्वर तैंले सबैलाई बराबरी नदिए पनि गरीबलाई अलिकति बाँच्ने आधार दिन पर्थ्यो गरीबलाई अलिकति बाँच्ने आधार दिन पर्थ्यो ईश्वर तैंले सबैलाई बराबरी नदिए नि गरीबलाई अलिकति बाँच्ने आधार दिन पर्थ्यो ईश्वरले सबैलाई बराबर देखेको भए सबैलाई बाँच्ने अधिकार बराबर दिनुपर्थ्यो यो चोटिलो मुक्तक हो मुक्तकार लेख कार्कीको लेख कार्कीका यनै चोटिला मुक्तक हरफबाट आजको बिम्ब प्रतिविम्बको उठान गरेका छौ यो चिसो चिसो अनि छिपिन्दो छिपिन्दो रातमा कार्यक्रम विम्ब प्रतिविम्बको पर्खाइमा बस्नुभएका सम्पूर्ण मुक्त किला मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु सांगीतिक स्वागत अभिवादन गर्दछु नता नता शुखा शुखा कीना इस शबय न त बन्थ्यो राहदानी न त ऋण लिन पर्थ्यो सुखै सुख भएको भए किन विदेशी नपर्थ्यो ईश्वर तैंले सबैलाई बराबरी नदिए पनि गरीबलाई अलिकति बाँच्ने आधार दिन पर्थ्यो यही बाँच्ने आधारको खोजी गर्दा गर्दै घरदेश छोडेर परदेश पुग्नुभएका लेख कार्की आजको विम्ब प्रतिविम्बको पूरै वसाईमा हुनुहुन्छ उहाँको घरदेशको रस्ती बस्ती भनेको खोटाङ विजय माला हो र अहिले भने उहाँ कामको सिलसिलामा सात सीमा पारी खाड़ी मुलुक दोहा कतारमा हुनुदो रहेछ त्यसो त उहाँ परदेशमा हुँदाखेरि पनि कार्यक्रम बिम्ब प्रतिविम्बलाई सधैँ सम्झिराख्नुहुन्थ्यो मुक्तहरू पठाइराख्नुहुन्थ्यो घरदेश आएको बेलामा रमेश दाई म घरदेश आएको छु भनेर फोन गर्नुभएर आज संयोगले रेडियो नेपालको स्टुडियोमा भेट भएको छ लेखजी हार्दिक स्वागत छ कति हो घर आउनुभएको घरदेखि भनेपछि घरतिर सबै आरामै निकारामै हुनुहुन्छ नि फर्किने बेला पनि भइसक्यो अब हजुर घुम्नु लाग्यो अब एक दुई दिनपछि फेरि भनेपछि यो आवाज छोडेर पो उता उड्दै हुनुहुन्छ आवाज पछ्याउँदै होला नि त एकदम रेडियो नेपालको आवाज तपाईँलाई पछ्याउँदै उतै आइपुग्छ नेपाललाई पछ्याइरहेको छ साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ मुक्तक पनि साह्रै भानकिला लेख्नुहुन्छ गजल पनि लेख्नुहुन्छ गजल संग्रह पनि त निकाल्नु भएको छ नि है मन्दिर भनेर गजल संग्रह प्रकाशित गर्नुभएको कति सालमा हो यो उन्छात्तारी। उन्छात्तारी उता परदेशतिर लाग्नु भएको कति वर्ष भयो लागेको सात वर्ष भनेपछि त साह्रै कलिलो उमेरमा पो जानु भएको छ यहाँका मुक्तक सुन्नु त छँदैछ यहाँले नै छान्नुभएका धुनहरू पनि सुन्नु त छँदैछ ग्रामीण परिवेश चाहिँ कस्तो थियो तपाईँको मतलब स्कुल पढ्दाखेरि त्यहाँको एकदमै कस्तो अलिक चञ्चले स्वभाव होइन जस स्कुल पढ्दाखेरि पनि यो साहित्यलाई एकदम माया गर्ने स्कुलदेखि लेखिन्थ्यो कविता भनेर लेखिन्थ्यो भनौँ न होइन बाल कविताहरू यस्तै अनि कथाहरू पनि लेखिन्थ्यो यो गजल पछिबाट गजल लगभग क्लास टेनतिर पुगेपछि फेरि पछिल्लो समय हजुरहरू जस्ताको माया पाइयो साथ पाइयो त्यसले फेरि प्रभावित भयो र मुक्ततिर पनि लाग्यो अब आजको बसाइको न्यू भनेको तपाईँकै बानकिला मुक्तक हुन् मुक्तक पनि सुन्दै जाउँ हजुर सुख दुखका गफहरू पनि गर्दै जाउँ पहिला चाहिँ एउटा दुइटा मुक्तक सुनौलाई पनि जोडौं सोचियो जीवन कस्तो सँगै हाँस्ने रुने मन कस्तो हुन्छ होला सोचिरहेको छु यो जीवन कस्तो हुन्छ होला सँगै हाँस्ने रोने मन कस्तो हुन्छ होला तिमी थोरै रिसाउँदा श्वासै चल्न छोड्छ तिमी थोरै रिसाउँदा श्वासै चल्न छोड्छ छोडि गयौ भने झन् कस्तो, वा, वा, वा. कस्तो, कस्तो यो <laughs> <फिलिंकस है> न त गोरी चाहियो त काली चाहियो भन्छ श्रीमती चाहिँ मलाई यसै पाली चाहियो भन्छ न त गोरी चाहियो न त काली चाहियो भन्छ श्रीमती चाहिँ मलाई यसै पाली चाहियो भन्छ दुई चार दिन भयो भाइको कर्कर सुनिसक्नु छैन दुई चार दिन भयो भाइको कर्कर सुनिसक्नु छैन जसरी नै दाजु तिम्री साली चाहियो भन्छ दाजुभाइ चाहिँ कति लेख्जीको म चाहिँ एकै भाइ मात्री हो यो एउटा ठुलो अक्सरलाई कल्पना गर मैले त्यसरी लेखेको थिएँ एउटा गीत छ मुक्त छ प्रार्थना छ देशकै निम्ति बाँच्न मर्न सकौ देशैभरि आफ्ना शिपका बुट्टा भर्न सकौ यो चाहिँ उहाँ हुँदाखेरि हुन्छ नि जस्तै बस्दाखेरि अलिकति देशमै यस्तो केही गर्न पाए त्यो हिसाबमा प्रार्थना पर छ देशकै निम्ति बाँच्न मर्न सकौं देशैभरि आफ्ना शिवका बुट्टा भर्न सकौं दुनियाँ नै दङ्ग परोस् मेरो देश देख्दा दुनियाँ नै दङ्ग परोस् मेरो देश देख्दा स्वर्गले नि डाह गर्ने विकास गर्न सकौ गीत यो सञ्चरदछ शिशमको चारोमा उल्दा छ अन्यार सिको रातमा पनि बलद छ दियो विश्व एटा मचे मयाले करक पर्द जिंदगी में नारायण गोपालले सारै मिठो गला दिनुभएको छ चा। चान्द नि शाहले लेख्नुभएको हराफुन दीपक जंगामले पनि उस्तै मिठो संगीत भर्नुभएको छ तर यहाँले मुक्तक सुनाउँदाखेरि स्वदेशी भावनाको सुनाउनु भएको थियो मान्छेको माया भन्दा त देशको माया ठुलो हो नि होइन उता साक्षीमा पारि पुग्दाखेरि पनि चिन्ता र चासो चाहिँ घर लेख्नुहुन्छ नि फिलिङ्स देशकै हुन्छ त्यही भएर भावनाहरू प्रायःजसो देशकै फोर्ने गर्छन् उता कतारतिर पनि निकै सङ्गठित हुनुहुन्छ है तपाईँहरू साहित्यिक क्रियाकर्मा चा. एक एक चाहिँ एकदम एकदम त्यहाँ चाहिँ हाम्रो कस्तो छ भने हेर्नुहोस् त्यहाँ पनि साहित्यिक माहौल एकदम राम्रो छ त्यसमा एउटा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र यो नवदित साहित्यिक वाच्नलाई दुईटा संस्थाले चाहिँ मासिक डबली गर्छ प्रत्येक महिनाको दोस्रो हप्ता दोस्रो शुक्रबार हामीले संयुक्त डबली गर्छौँ त्यो एउटा चाहिँ कस्तो भने फेरि भिन्न खालको कार्यक्रम तपाईँलाई म भन्छु अहिलेसम्ममा लगभग यो अलिक भिन्नै खालको छ किनभने हामीले त्यसमा विशिष्ट फरक विशिष्ट श्रोता राख्छौँ प्रत्येक डबलीमा जस्तै तपाईँलाई यो डबलीमा श्रोता अतिथि चाहिँ दोहोरिँदैनन् दोहोरिँदैनन् दोहोरिँदैन एकजना मात्रै हुन्छ विशिष्ट श्रोता उसलाई विशेष अगाडि राखिन्छ अनि अन्त सबै आम श्रोताहरू होइन जस्तै यो पटक दाई रमेश पौडेल विशेष अतिथि हुनुभयो भने विशिष्ट श्रोता हुनुभयो भने अर्को पटक अर्कैजना हुनुहुन्छ त्यस्तै साहित्यलाई माया गर्ने भनेपछि विशिष्ट श्रोताले चाहिँ त्यहाँ सुनाएका सुने सुनाएका सबै रचनाको बारेमा समीक्षा पनि उहाँले गर्नुहुन्छ होला एकदम एकदम समीक्षा गर्नुहुन्छ उहाँले कस्तो खालको भयो त्यो कार्यक्रम अनि त्यहाँ बसेर साहित्यमा कलम चलाउने मान्छेहरू कस्ता रहेछन् कसो गर्दैछन् भन्ने कुराहरू गर्नुहुन्छ र उहाँहरूले पछि केही संस्थाहरूलाई सहयोग पनि गर्ने गर्नुहुन्छ त्यो पछि त्यसको बाब हामीले फेरि उहाँहरूलाई पछि विशेष कार्यक्रमहरू राखेर उहाँहरूको सम्मान पनि गर्ने गरेका छौँ संस्थाको तर्फबाट हार्दिकतामले माया मारे पनि मैले माया मारेको छैन नि त तिमीले जस्तो दिलको डेरा अन्त सारा छैन नि त तिमले माया मारे पनि मैले मारे छैन नि त तिमले जस्तो दिलको डेरा अन्त सारा छैन नि त यो जन्म पो यस्तै भयो आफ्नो पार्न सकिएन यो जन्म पो यस्तै भयो आफ्नो पार्न सकिएन अरू जन्म आफ्नै पार्छु हिम्मत आएर छैन नि त मुक्त जोडौँ <laughs> यो पनि प्रेमीलै छ प्रायःज मुक्तकहरू कस्तो हुन्छ भने हिँड्दा हिँड्दै हजुरलाई अब कतै छ होइन हिँड्दा हिँड्दा अलिकति त्यो फूल देखे पनि जुन देखे पनि राम्रो मान्छेहरू देखे पनि फोरी हाल्ने अनि त्यो पनि त्यस्तै खालको एउटा छ दो बाटोमा जो हिँडेनी तिमी हो कि जस्तो अझै पनि यतै कतै घुम्दैछौ कि जस्तो दो बाटोमा जो हिँडेनी तिमी हो कि जस्तो अझै पनि यतै कतै घुम्दैछौ कि जस्तो जब तिम्रा यादले छाती शिथिल बनाइदिन्छन् जब तिम्रा यादले छाती शिथिल बनाइदिन्छन् तब लाग्छ भट्टी पनि स्वास्थ्य चौकी जस्तो <laughs> कस्तो व्यङ्ग्यात्मक लेख्नु भएको छ यता हजुर हुन्छ नि मान्छेहरूले यो एउटा आफ्नो यथार्थ था परक नभए पनि एउटा काल्पनिक त हो तर पनि मान्छेहरूले पीडा भुन्नको लागि पिउछु भन्ने गर्छन् नि त्यही भएर मधुसालालाई चाहिँ एउटा स्वास्थ्य चौकीको उसमा कल्पना गरेर लेखिएको झै लागेको थियो बादल रहेछ मुसो जस्तो लागेको थियो गाजल रहेछ तुवालो झैँ लागेको थियो बादल रहेछ मुसो जस्तो लागेको थियो गाजल रहेछ पहिलो तिम्रेसु भन्थ्यौ पछि पढाइ भयो <s attitudes> पहिलो तिम्रै हुन्छु भन्थ्यौ पछि पढाइ भयो तिम्रो मन त म भन्दा नि पागल रहेछ नबोलाउँदा <says> बोलाऊ भने तिमीलाई बात लाग्ने डारा न बोलाउ त तिम्रो पे थो पाप लाग्ने डारा त तिम्रो पे पाप लाग्ने डारा आखा भरि तिम्रो माया मु भरे माया तिम्रे जताम्र माया आखा भरि तिम्रो माया म तु भरे माया जता देचु तिम्रे तिम्रे माया, माया, माया।, माया। कहाँ राखो कता सजाउ यति धेरै माया गीत बनाए गाएर तिम्रा सबै माया बोलाउ भने तिमी गाई पाप ला बोलाउ त तिम्रो पे त पाप ला बोलाउ त थिम रोपे त पाप ला बोलाऊ भने तिमीलाई बात लाग्ने डर नबोलाउ त तिम्रो पितको पार यस्तै डर र भरले गर्दाखेरि नै यस्ता मुक्त फुर्ने हो नि होइन बद्री दुर्गा खरेलको सुमधुर रचना लेखजीको रोजाईमा हामीले कमी मिसाएका छौं मुक्तक चाहिँ कति लेख्नुभयो लेखजे नामै लेख्छ फेरि तपाईँको त <laughs> नलेख भन्दा पनि <laughs> लेख्ने लेख्ने यस्तै <laughs> प्रायः कमेन्टहरू आउने गर्छन् स्टाटस लेख्दा नै होइन नलेखी पनि नहुने लेखमा पनि लेख्छ भन्ने कुरा हुन्छन् मुक्तक लगभग एक डेढ टोटल मैले यसको सिरियल नम्बर राखिनँ है एउटै फाइल बनाउनु बनाउँछु डेढ सय भन्दा बढी नै लेख्यो मुक्तहरू राम्रो राम्रो गीत पनि लेख्नुहुन्छ होइन हजुर गीत पनि लेख्छु धुनमा सजिएका छैनन् गीत धुन अब छिट्टै आउँदैछ आज यही जोड्न हुन्थ्यो नि जसका मुक्त गुसाईको गीत भनेर चुट्टु हुन्थ्यो दाई त्यो कम्प्लिट भएको छैन अब छिट्टै आउँदैछ बजारमा दुईटा गीत आउँदैछ कस्तो गीत चाहिँ लय थाहा छ आफ्नो गीतको एउटा चाहिँ अलिक कमेडी पाराकै छ है रोमान्टिक पाराको छ कस्तो छ एकलाई शून्य दस हुन्छ दसलाई शून्य सय औसी पनि पूर्ण लाग्छ तिमीसँगै भए यो मिलिना राई र एकदम मलाई पनि यो राम्रो लागेको थियो सुचिरहेको थिएँ अलिकति भइदियो त हजुर कुनै दिन फेरि कुर्ती एउटा हसी हासी यो छाती तिम्रे बाटो हो मेरो देह कहींवल एक थोप्रो मटो हो कुछी हेड़ा हाँसी हाँसी छाती तिम्रे बाटो हो मेरो देह कहींवल एक थोप्रटो हो गाला को पाटो को लामो धर्सो घाव होना त्यो झरी सुखे एक थोपा आंसू को टाटो हो त्यो झरी सुको को एक थोपा आंसू को अहिले यहाँहरु रेडियो नेपालको मुक्त किलो तरंगमा कार्यक्रम बिम्ब प्रतिबिम्ब सुन्दै हुनुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बमा यहाँहरूले आफ्ना मौलिक चोटिला र पोटिला मुक्त पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिविम्ब पोस्टबक्स नम्बर छ रेडियो नेपाल काठमाडौँ र इमेल आइडी हो रेडियो प्रतिबिम्ब एट मुक्तर साजिक संजाल फेसबुक में बिंब बिम्ब को लाइक पेज में लाइक करी सजी पठान सकू हजुर यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नु भएको छ आजको कार्यक्रम विम्ब प्रतिविम्बमा होनाहार मुक्तकार हुनुहुन्छ लेख कार्कीजी उहाँको घरदेशको रस्ती बस्ती भनेको खोटाङ हो विजय खर्क माला हो उहाँ चाहिँ कामको सिलसिलामा साक्षीमा पारी खाड़ी मुलुकमा हुनुहुन्थ्यो खाडी मुलुकमा बस्दा पनि सधैं चिन्ता र चासो लेखिराख्ने एउटा प्रतिभा भनेर मैले पनि चिनेको थिएँ र लेखजी तपाईँलाई त मैले त अनलाइनमा पनि तपाईँले वाचन गरेका उहरू चाहिँ सुन्थे अनि जति राम्रो लेख्नुहुन्छ वाचन कला पनि त्यति नै प्रिय लाग्छ धन्यवाद है मोडलिङ गर्न पर्यो भन्ने अफर चाहिँ आउँदैन तपाईँलाई यो कुराहरू गरिराख्दा अलिकति अप्ठ्यारो चाहिँ लाग्छ होइन एकजना दिदीले चाहिँ भन्नुभएको थियो तर मलाई आफैलाई किन किन अप्ठ्यारो लाग्यो एउटा एउटा गीत गाउँछ हल्का जस आर्ट पनि छ गर्नु भने गर्छु एउटा सोच छ मेरो जीवनकालमा मेरो आफ्नै शब्दमा मेरो आफ्नै स्वरमा आफ्नै अभिनयमा तर त्यो कहिले पुरा हुन्छ भयो मिलाउला त्यो हतार पनि छैन जीवनको कालखण्डमा कुनै बेला एकपटक त्यो चाहिँ गर्नुपर्छ है भन्ने मेरो मनले पनि भनिरहेको छ कहाँसम्म पुगिन्छ हिँड्दाखेरिको पीडा uh -huh. यो आम परदेशी नै लागि लेखिएको यो बन्थ्यो राहदानी न तिनै लिन पर्थ्यो सुखै सुख भएको भए किन विदेशी नपर्थ्यो न त बन्थ्यो राहदानी न त ऋण लिन पर्थ्यो सुखै सुख भएको भए किन विदेशी नपर्थ्यो ईश्वर तैले सबैलाई बराबरी नदिए नि ईश्वर तैले सबैलाई बराबरी नदिए गरिबलाई अलिकति बाँच्ने आधार दिन पर्थ्यो गजल संग्रह निकाल्नुभयो मुक्तकलाई आकार दिन दिन पुग्ने भइसकेछ सोच चाहिँ के छ हजुर यो सोचिरहेको छु एउटा मुक्तकको पनि गरम भनेर तर अलिक हतार गरिराखेन पहिला रहरै रहरमा गऱ्यो गजल संग्रह पनि एउटा चाहिँ फर्स्टमा होइन जसले चाहिँ कतारवोदित कृति अवार्ड पाउन सफल पनि भयो कृति मन्दिरले पाएको नवोित कृति अवार्ड दुई हजार बहत्तर दुवै छ अनि मुक्त जुन अहिले जुन इजरायल शाखाले प्रतियोगिता गरेकोमा ट निक्लेको छ एउटा मुक्त आकाश भाग दुई त्यसमा पनि छन् मुक्तहरू यहाँ पढिएन अरू अरू जुन छन् यी नै हजुर ति छातीलाई ढाल बनाई खडा छु म सिमानामा गर्व लाग्छ खट्न पाउँदा आफ्नो देशको सुरक्षामा छातीलाई ढाल बनाई खडा छु म सिमानामा गर्व लाग्छ खट्न पाउँदा आफ्नो देशको सुरक्षामा माटो जोगाउन खोज्दा यदि शहीद भए भने माटो जोगाउन खोज्दा यदि शहीद भए भने कति पनि हजुर दुखी नहुनु है मेरियामा नाकाबंदी सुरक्षा नाका कर्मी दाजू भाई अति गाँस को आगो बनोर्को पानी एक अर्ला इज्जत करने राणी एवटा आगो बनोर्णी पे अर्जत करने राो बानी पर्च ने बिना गलती झुक न नेपाली हौ बिना गल्ती झुक्न हुन कसैसँग स्वाभिमानी थियौं कुसंस्कारका बत्तीहरू निभाउनु छ यहाँ कुसंस्कारका बत्तीहरू निभाउनु छ यहाँ जात धर्म वर्ग भेद हटाउनु छ यहाँ विदेशीका नक्कलहरू त्यागी मनैदेखि विदेशीका नक्कलहरू त्यागी मनैदेखि रहा सुंदर सुंदर प्रेमिलिम करे खातिर तिमलाई अर्क हाथ को सिंदूर लगाई पराई भिमी अर्क हाथ को सिंदूर लगाई पढ़ाई भो तिमी फेरी मन मंदिर में सजाई राख माघे हर के भना तिमीले बुझ्ने देउता सीता दुनियाँलाई नभने भन्न हुन्छ एउटा सीत भन्न हुन्छ एउटा सीत केवल माघे हर्क्यो के ले बुझ्ने देता सीत दुनियाँलाई नभने भन्न हुन्छ एउटा सीत भन्न हुन्छ एउटा सीत मंदिर बाटा फर्की हाथ म फूल को थाली ने छा मंदिर बाटा फर्की हाथ म फूल को थाली ने छा निधारोटी का माफी से थाली छिति छ बार माग त सिर मागुर छ मागी यो मन मैले पहिले सोचेको थिएँ रमेश दाईसँग भेट हुँदाखेरि एकचोटि उहाँ शब्द कुन उसमा लेख्नुभयो होला मैले यहाँ धेरै समय लिएर हजुरसँग सोधिराख्न मिल्दैन है मैले समय दिइराखेको छु त्यही भएर तर मलाई यो लगभग भन्नु यो गीत लगभग म टेन क्लासमा पढ्दाखेरि नै टायल लाउनलाई त्यो टायल बनाउनलाई भनेर चाहिँ एउटा भट्टीमा काम गरिरहेको थियौँ भट्टी थियो हामी आफै त्यहीँ खडिरहेको थियौँ अनि हाम्रो कस्तो हुन्छ भने रेडियो चाहिँ जहाँ लगे पनि होइन त्यति बेला नि त त्यो ठुलो रेडियो यस्तो चोकमा झुन्याउने कति अथवा त्यो एउटा रुखहरू हुन्छ नि अम्बकको रुख हुन्छ सानो चिना ट्याक्क झुन्या सुन्ने अनि त्यति यो गीत बज्यो मेरो फुफुको छोराले एकदम गीत सुनेको रहेछ ओहो कस्तो राम्रो गीत आयो यो काम रोकेर यो गीत सुन्ने हो भनेर <laughs> अनि त्यहाँ पछि यस्तो राम्रो गीत लाग्यो कि त्यो गीत मैले कतिजनालाई सुन्न आग्रह गरेँ र पनि यो गीत अहिलेसम्म पनि मेरो अब अहिलेसम्म भन यो मेरो जीवनकालसम्म कहिले पनि मनबाट हट्दैन त्यति राम्रो गीत त्यति मन, मन परेको गीतै एउटा साहित्यिक मन हुनुको मजा यही त हो नि हजुर त्यो पनि होला होइन हामी पनि त त्यही रेडियो सुनेकै भरमा रेडियोमा आइपुगेको एउटा बाटो हामीले पनि त बिर्सेको छैन नि हजुर मुक्त सुन्दै जाउँ भाग्यमा लागेको खोटकिन जान्थ्यो आँसु बगाउँदैमा चोटकिन जान्थ्यो भाग्यमा लागेको खोटकिन जान्थ्यो आँसु बगाउँदैमा चोटकिन जान्थ्यो मायाले मात्र यो जीवन चल्ने भा मायाले मात्र यो जीवन चल्ने भा विचरा मदन भोटकिन जान्थ्यो मायाको डोली चढाइ तिमी लैलै झौला नि को मानो होलयो मन कई ले आदो दीमी भैदेवे पानी होलयो मन कई ले आदो दीमी भैदेवे पानी बसान घर में डोलीयाको डोली चाएर लैजाने युगल कुरा गर्नुभएको छ यस कुमार, पविता एस कुमार, एस कुमार पविता र पविता परियारले यस कुमार आफै राम्रो गायक पनि हुँदै संगीतकार पनि हुँदै हो एस कुमारको साथमा पविता परिहारले पनि साह्रै मिठो गला दिनुभएको छ लेखजीको रोजाइमा यो गीत पनि हामीले चुटुक्क मिसाइसकेका छौँ शान्ति बोकी बग्ने नदीको छाल कति राम्रो शिरमा सधैँ मुस्कुर हिमाल कति राम्रो शान्ति बोकी बग्ने नदीको छाल कति राम्रो पहाड़ झरना जंगल ताल प्रकृतिको धनी पहाड़ झर्ना जङ्गल ताल प्रकृतिको धनी सुन्दर शान्त हरा भरा नेपाल कति राम्रो सुन्दर हजुर सुन्दै जाऊ जा। म कस्तो अलिकति कमेडी मन पराउने मान्छे कहिलेकाहीँ गजलहरू पनि भयो जस्तै मैले अस्तिको गीतमा पनि अलिकति होइन अलिकति बिचमा अलिकति रङ मसला होस् भन्ने हिसाबले बुझ्ने गर्छु त्यस्तै खालको छ नदी बनी आउली तिमी सागर भए भने ढिँडो भए भने नदी बनी आउली तिमी सागर भए भने ढिँडो फापर भए भने भन्नलाई त हरेक जन्म तिम्रे हुन्छु भन्यौ भन्नलाई त हरेक जन्म तिम्रै हुन्छु भन्यौ के गर्छौ नि अर्को जन्म बाँदर भए भने आउनु हातेमालो गरौं गाउँ बस्ती जगाउन विद्यालय पठाउँ छोरी शिक्षित सभ्य बनाउन बीचमा अलिकति यो रोके होइन जस्तै मलाई योग्य मुक्त लेख्नको कारण तराई मधेसका दाजुभाइहरूको दिदी बहिनीहरूको बिहाकरण अलिकति समस्या होइन उहाँहरूलाई एउटा छोरीको बिहाकरण पनि दाइजो जरुरी उहाँहरूले आफ्नो छोरीको घर बसाउनु पर्यो भने बाबुको घरतिने तरिकाले चाहिँ त्यसरी दाइजो दिनुपर्ने त्यो त्यसको लागि मैले लेखेको मुक्त हो आउनु हातेमालो गरौँ गाउँ बस्ती जगाउन विद्यालय पठाउँ छोरी शिक्षित सभ्य बनाउन आउनु हातेमालो गरौं गाउँ बस्ती जगाउन विद्यालय पठाउको घर बसाउन आत्तीय थियो यो मन अलि भेटेपछि बढ्यो भेट्न अलि अलि मुना के जादु थियो गुलाबी गुलाब पागल भाषा मदन अलि अलि सुन्दर मुना मदनका प्रसङ्गहरू ल्याइराख्नुहुन्छ त्यसो त यो मुक्त मैले मुख मिठाई मिठाई पहिला पनि मैले फेसबुकमै पढ्यौ होला हजुर बुद्ध जस्तै बन्नु म पनि बनौला बुद्ध जस्तै बन्नु म पनि बनाउला कमाउला शान्ति र धनी बनाउला तिमी रगत बनी नशा नसा बग्नु तिमी रगत बनी नशा नसा बग्नु म शिरा बनाउला धमनी बनाउला म शिरा बनाउला धमनी बनाउला यो मुक्तक निकै मुख मिठाएर मैले पनि पढ्या हो एकपल्ट फेसबुक भित्ताबाटै उक्काएर मैले यही बिम्ब प्रतिबिम्बा पनि बोलेको थिएँ हो लेखजी निकै बानकिला मुक्तक लेख्नुहुन्छ मुक्तक लेख्नु भएको थियो र न रेडियो नेपालको यो आँगनमा स्वागत गर्न पाइयो यो माइक्रोफोनलाई साक्षी राखेर मुक्त किलो कुराकानी गर्न पाइयो घर देश परदेश आज जताततै लेख अनु अनि त्यति बेला कस्तो भने दाइ यो अनि कसरी आयो भने लय लयमा सात आठ अस् पर्दैमा हो त्यति बेला साथीहरूले कसैले प्यासी अन्जान राखे कसैले भन्दाखेरि सबैले राखे कि राखेँ म एक्स्ट्रा गर्न एक्स्ट्रा राखौँ न घन्टा अनि अलिकति कहिले काहीँ त्यस्तो पनि भइदिने होइन त राख्नु भनेको राख्दा राख्दै बाह्र तेह्र तेह्र वर्ष भएछ अनि किन छ भने अहिले पछिल्लो समय लेख्न चाहिँ बाहिर लेख्दिनँ जस मेरो निक्नु हुँदाखेरि अन्यल नै हुन्छ जिन्दगीदेखि अन्य कहिले पनि छैन किनभने दुःखमा पनि हाँसिराख्ने मान्छे र दुःखमा हाँस्नुपर्छ भनेर अरूलाई भनिराख्ने मान्छेलाई घरदेश र परदेश जताै छरिएर रहनुभएका मुक्तकिला मनहरू पनि हुनुहुन्छ नि त हजुर एकदम लेखकार्किका पनि त फ्यान त उत्पातै देखाएको छु नि मैले फेसबुकमा अब <laughs> त्यत्रो धेरै तैपनि यसले चाहिँ राम्रो लेख्छ भनेर पढ्ने प्रतिक्रिया लेख्न नभए पनि कमेन्ट गर्न हान थाप हुन्छ नि त लेखको लाग्छ त्यो धेरैले नि गर्नुहुन्छ किनभने देखिराखिएको हुन्छ त्यहाँ चाहिँ तपाईँको अक्षर मात्रै पढिराख्नु भएको थियो एउटा स्थिर फोटो मात्रै देखिराख्नु भएको थियो हजुर आज त आवाज पनि सुन्नुभएको छ नि त उहाँहरूले के भन्नुहुन्छ प्रथम त हजुरलाई धेरै धेरै धन्यवाद यो रेडियो नेपालमा आएर सानैदेखि बोल्ने एउटा सपना पुरा गरिदिनु भयो होइन यहाँ बोल्न ठुलो रहर थियो हजुरसँग भेटघाट भयो यहाँहरू बोल्ने अवसर दिनुभयो बो। त्यसको लागि प्रथम ला त हजुरलाई धन्यवाद त्यसपछि मलाई लेखकार्की भनेर जो जसले चिन्नुहुन्छ यति धेरै माया गर्नुहुन्छ फेसबुक ट्विटर विभिन्न मिडियाबाट होइन यसै माया गरिराख्नुहोस् यसै गरी सुनिदिनुहोस् प्रतिक्रिया दिनुहोस् मेरा मुक्तकहरू छन् र मेरो मन्दिर गजल सङ्ग्रह लगभग लग सकिएको छ यो हाम्रो खोटाङ्गा गजलहरू छन् अहिले मुक्त आकाश भाग्दै पनि आएको छ होइन बजारमा छन् किताबहरू पढेर पनि प्रतिक्रिया दिनुहोला र मैले लेखेका कतै तपाईँले मलाई फलो गर्दाखेरि मैले बोलेका कुराहरूमा मैले लेखेका कुराहरूमा कसरी नराम्रो लाग्यो भने तपाईँहरूले प्रतिक्रिया दिनु तपाईँले सल्लाह सुझावहरू दिनुहोला सधैँ तपाईँहरूकै माया तपाईँहरूकै छायामा हुर्किने एउटा साहित्यप्रेमी मान्छे हौ र कार्यक्रम सुनिदिनु हुने र माया गरिदिनु सबैलाई धेरै धेरै धन्यवाद साहित्यिक अभिवादन भन्न चाहन्छु र यहीँबाट मलाई अब स्थापना गर्ने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदी साहित्यिक भाषण लगाएका सबैको नाम लिन अलिक सम्भव छैन अहिले उहाँको जिम्मेवार व्यक्तिहरू र मेरा सम्पूर्ण देश प्रदेशमा बसेर लेख्नुहुने समकालीन मित्रहरू सबैलाई धेरै धेरै सम्झना भनेर हजुरलाई फेरि पनि धन्यवाद दिन चाहन्छु विधा माग्ने मुक्त त सुन्नै छ एउटा स्वदेशी भावनाको मुक्त अन्तिममा सम्झिनु होला भनेर अर्को हजुर मुक्त अन्तिम मुक्त गरीबीको आगो सँगै बलिराछ जीवन मरूभूमिओ छ्याएर ढली राछ जीवन गरीबीको आगो सँगै बलिराछ जीवन मरूभूमिओ छ्याएर ढली राछ जीवन के सुनाऊ तिमीलाई हालत मेरो यारा के सुनाऊ तिमीलाई हालत मेरो यारा बारम्बार मर्दै बाँच्दै चलिराछ जीवन मलाई बलि चढाऊ रोदी आमा ओले छोरी रोदी बिसली रगत मागे मलाई बलि चढाऊ गोपालले आफैले लेखेर आफैले सङ्गीत गरेर आफैले गाउनु भएको हो स्वदेशी भावनाबाट हामीले विदा माग्न खोजेका छौँ लेख्ची घर देशमा हुँदाखेरि पनि खोटाङ जस्तो एउटा पहाड़ी भूभागमा बसेर पनि एउटा कवि हृदय लिएर साक्षीमा पारी पुग्नुभयो र तपाईँ रहरले होइन पक्कै पनि कहरले त्यहाँ पुग्नु भएको हो जस्ता लाखौं नेपालीहरू हारीमा कसैले पनि दुःख पाएको खबर हामीले घरदेशमा बसेर सुन्न नपरोस् र तपाईँको यो मुक्तकिलो यात्रा साहित्यिक यात्रा निरन्तर अगाडि बढ़ोस् आजको कार्यक्रम बिम्ब प्रतिविम्बबाट विदा माग्नुपर्ने बेला भइसकेको छ यही स्वदेशी भावनालाई पुछारमा राखेर रा, आजका होनार अतिथि लेख कार्कीजीको सृजनशील जिन्दगीको पुनः शुभकामना दिँदै यो छिपिँदो छिपिन्दो रात कार्यक्रम बिम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि ओझेलिन्छु हवस्त यहाँहरूको मिठो निद र सपनीको कामना सहित नमस्कार शुभरात्री कला त्यस यत्र होमि मेरी आमा गुठमै आमुठ खुशी हाँसी खुसी देखि छ अझै मरेका छ चा भर बस् कुरी क हुन्छन् पाउँदिन के पानी रगत स्तन कोसलाई पले किशोरी देश मागे यमरा पशिर छिन् सारा प्रिृवीका बगिनी को, को दु दहन तरने पली को शक्ति नचना निर्धा भय एकछिन बरु शही भैर बीरक मृत्युमर छ हामी वीर भैवर छौँ गोली त हुन छन्दिनक छ उने पले छोरी देशले देशतमा मागे मलाई पले र छोरी र देशले रमा